साक्षला आज माना चाह आज जनता जिज्ञासा का पर ते साथ हे प्रत्येक घर में सात को नतीजा को बारे में समीक्षा सुरू हिजो एस एल सी को नतीजा प्रकाशित पटक को एस एल सी को नतीजा में दर्शक सब भाई कमजोर परिणाम आगे किन यस्तो परिणाम आयो त हाम्रो शिक्षा नीति कमजोरी हो कि अथवा विद्यार्थीले नपढेर यस्तो भएको हो कि अथवा अभिभावकले विद्यार्थीलाई साँच्चैकै अनुशासनमा राख्न अथवा पढाउन नसक्नु भएको हो कि अथवा विद्यालयमा गएर विद्यार्थीहरूले साँच्चीकै पढाउनको लागि जुन किसिमको एउटा नीति बनाउनु पर्थ्यो त्यसमा विद्यालय व्यवस्थापन असफल भएको हो कि अथवा राज्य असफल भएको हो कि अथवा भन्नी हो भने निजी स्कुल सञ्चालकहरू असफल भएको हो को हो दोषी व्यवस्थापन पछि हो कि अथवा भन्ने भने शिक्षा नीति हो आज हामी यतिखेर नेपालको शिक्षा नीतिको बारेमा र एसएलसीमा जुन किसिमको परिणाम आयो यो परिणामले अब नेपालको शिक्षा नीतिमा समीक्षा गर्नुपर्ने बेला भएन भन्ने बारेमा हामी आज बहस गर्दैछौँ बाणी बहसमा म ऋषि धमालाई यतिखेर साँच्चीको एसएलसी किन खस्कियो यो खस्किनुको कारण के हो र यसले पार्ने प्रभावको बारेमा विशेष बहस गर्दैछु र मेरो बिचमा यतिखेर हाम्रो बिचमा हुनुहुन्छ शिक्षाविद मन प्रसाद बाग्ले बाग्लेजी मलाई कार्यक्रम स्वागत गर्न चाहन्छु नेपालको इतिहासमै छ नि एसएलसी परीक्षा झन कमजोर कमजोर हुन थाल्यो परिणाम किन यस्तो हुन थाल्यो यसमा दुईवटा कारण छन् ऋषिजी एउटा त हाम्रो नीति हो तपाईँलाई अब हामीले मैले सम्झाउनु पर्छ दुई हजार साठी एकसठी सालमा हामीले एउटा नीति बनायौँ एक क्लासदेखि तिन क्लाससम्म चाहिँ सबैजनालाई पास गर्ने भन्ने नीति बनायौँ त्यो एक क्लासदेखि तिन क्लाससम्म सबैलाई पास गर्ने नीति बनाएको व्यक्तिहरू आज एसएलसी दिएका छन् र यो तल्लो तह तल्लो तहमा चाहिँ हामीले त्यो ध्यान नदिँदाखेरि अहिले एसएलसीको रिजल्ट खस्कियो भने एउटा पोलिसीगत रूपमा चाहिँ यो डिफेक्ट एउटा हो तपाईँको चाहिँ त्यो लिबरल प्रमोसन पोलिसी हामीले जुन भन्छौँ तपाईँको त्यो लिबरल प्रमोसन पोलिसी अब फेरि तपाईँको एसएसआरपी अहिलेको नयाँ तपाईँको विद्यालय क्षेत्र जना यो सात क्लासम्म पनि एलपिपी भन्छ यदि हामीले त्यस्तै नीतिलाई फेरि चाहिँ प्रमोसन गर्दै गयौँ भनेदेखि यो एसएलसीको रिजल्ट अब अझ ओह्रालो लाग्ने सम्भावना छोषी हजुर <laughs> यसको दोष भने तपाईँको चाहिँ यहाँ चार पाँच किसिमका मान्छेहरू दोषी छन् एउटा शिक्षा मन्त्रालयका नीति निर्माताहरू दोस्रो शिक्षा मन्त्रालयको नीति निर्मातामा सल्लाहकार गर्ने शिक्षा विज्ञहरू तेस्रो तपाईँको त्यो नीतिलाई कार्यान्वयन गर्नलाई नसक्ने प्रधानक अनिखेर सबैभन्दा बढी तपाईँको चाहिँ त्यो त्यो कार्यान्वयन गर्ने क्रममा कमजोरी देखाउने शिक्षक र तपाईँको अर्को भनेको चाहिँ यो देशमा हाबी भएको राजनीति यो सबै अब के गर्ने त इतिहासमा छ नि जसरी विद्यार्थीहरू छ नि मा एकदम कमजोर स्थितिमा परिणाम आउन थाले विद्यार्थीहरूको होइन अब के गर्दाखेरि राम्रो हुन सक्छ अब यस्तो छ तपाईँको कक्षा दस अब हामीले कक्षा बाह्रलाई चाहिँ तपाईँको चाहिँ माध्यमिक शिक्षाको अन्तको परीक्षा भनिसकेपछि यो दस एघार क्लाससम्म चाहिँ आन्तरिक रूपमा विद्यालय शिक्षा मानेर विद्यालय शिक्षा माथिको निगरानी बढाउनु पर्छ नम्बर एक नम्बर दुई त्यो कसरी बढाउने भन्दाखेरि शिक्षा मन्त्रालय र तिनका चाहिँ पचहत्तर जिल्लामा भएका निकाय शिक्षा विभाग तपाईँको पाठ्यक्रम विकास केन्द्र परीक्षा नियन्त्रण कार्यालय तालिम दिने निकाय एनसिडी यी सबैले तपाईँको समन्वयात्मक रूप में काम कर विद्यालय शिक्षा सुधार करने हिसाब से कक्षा एक देखि ना हमें जोड़ दियोने यो योज हो हेन दोसो के हो शिक्षा को जो नीति दु हजार अट्ठाईस साल को ऐन हो दु हजार अट्ठाईस साल को ईनला हमें तब कोई सरकार ने बाटो में पीच टाड़े जो करते ग्रुप बनाए सातों संशोधनसम अब अट्ठाईस साल को ईन के काम करो नया ईन आगे अशोधन गई ऐन बिर्सद बना पे तो ऐन बना सब स्टेक होल्डर लगे राखे भनेपछि शिक्षकहरूले जसरी राजनीति गर्छन् नि विद्यालयमा त्यसले गर्दा एसएलसी को परिणाममा छ नि जुर्गामी प्रभाव पर्न थालेको हो पक्कै <क्णाँ> हो <K> तपाईँले एउटा मात्रै एक्जाम्पल दिन्छु गत वर्ष चितवनमा कुनै <क्णाँ> पार्टीका चाहिँ <क्णाँ> तपाईँको <तुणी> अध्यक्षज्यू चाहिँ तपाईँको चाहिँ <क्णाँ> भ्रमणमा जाँदाखेरि त्यहाँका शिक्षकहरूले पाँच सय चितवनका चितौनका सबै विद्यालय बन्द गराएर स्वागत उतारे अहिले हेर्नुहोस् एसएलसीको रिजल्ट चितवनको सात प्रतिशतले घटेको छ एउटै मात्रै उदाहरण पुग्छ हेर्नुहोस् त्यस चाहिँ शिक्षकहरूले तपाईँको चाहिँ जस्तो अस्ति भर्खर तपाईँको चाहिँ शिक्षक सेवा आएको जाँचमा शिक्षकको जाँचको लागि एककता सबै तपाईँको सार्वजनिक विद्यालय बन्द भएको छन् यसको असर अर्को सार्वजनिक एसएलसीमा देखिन्छ त्यस कारण यो तपाईँ तपाईँ के भने शिक्षकको हित शिक्षकको अधिकार शिक्षकको चाहिँ तपाईँको तलब शिक्षकको सुविधामा बढी ध्यान दिने कक्षा कोठामा विद्यार्थीको चाहिँ तपाईँको हित विद्यार्थीको पढाइ विद्यार्थीको गुणस्तरतामा ध्यान नदिने कारणले गर्दाखेरि नै यो तपाईँको चाहिँ एसएचजीको रिजल्ट ओह्राल आयो जहाँसम्म तपाईँको राजनीतिको प्रश्न छ हेर्नुहोस् हाम्रो ऐनले के भन्छ भने छाता सङ्गठन एउटा हुनुपर्छ शिक्षकको र प्रत्येक जिल्लामा एउटा एउटा शिक्षक युनियन हुनुपर्छ भन्दा भन्दै पनि जति पोलिटिकल पार्टी त्यति शिक्षक युनियन अनि त्यो वैचारिक युनियनले चाहिँ तपाईँको शिक्षामा काम गर्न नदिएको हो र त्यसै कारणले रिजल्ट घटेको भन्ने कुनै शङ्का छैन डाक्टर मोहन हामीलाई समय दिनुभयो धन्यवाद दिन चाहन्छु धन्यवाद शिक्षाविद र अहिलेको स्थितिमा भनियो भने नेपालको शिक्षा नीतिलाई राम्रोसँग हेरिरहनु भएको व्यक्तित्व हुनुहुन्थ्यो डाक्टर मन प्रसाद बागले उहाँले एसएलसीको परीक्षामा किन कम उत्तीर्ण भयो अथवा यसको कारण के हो अथवा यसले पार्ने प्रभावको बारेमा हामीसँग का कुराकानी गर्दै हुनुहुन्थ्यो अब लागौँ शिक्षा मन्त्रालयतिर साँच्चिकै नेपालको शिक्षा नीति असफल भएको हो त शिक्षा मन्त्रालयले चाहिँ अहिलेको अवस्थामा यो एसएलसीको परिणाम खसिनुको कारणलाई कसरी खोतलिरहेको छ त हाम्रो बिचमा हुनुहुन्छ कुशल प्रशासक र शिक्षा ला के लाग्यो यो असाध्यै असन्तोषजनक र यो एक प्रकारले भन्दा हाम्रो अलिक दुःखदय जस्तो लाग्छ तर हामीले जुन कारणहरू खोतल्दा यो एक वर्षको मात्रै लाई हामीले हेर्नु हुँदैन विगत एघार वर्षदेखिको लगानी हो एघार वर्षदेखिको पठन पाठन नभएका प्रयास सफलता असफलता यो सबैको निचोड हो भन्ने मेरो ठमाइ छ तर शिक्षा मन्त्रालय असफल भयो शिक्षा नीति बनाउनको लागि सकेन शिक्षकहरूलाई राजनीति गर्न छुट दियो त्यसैले गर्दा एसएलसीको परीक्षा झन् झन् कमजोर हुँदै गयो नि शिक्षा सचिवमा कुनै समस्या छैन किन छैन तपाईँहरूले बनाएको नीति कार्यान्वयन भएको छ होइन होइन म भन्दैछु आउँदैछु त्यसमा नीति एकदम राम्रो छ कानुनी हिसाबका पूर्वाधारहरू तयार छन् तर जहाँसम्म कार्यान्वयनको प्रश्न छ शिक्षा मन्त्रालय मात्रै नभइकन यसको एउटा एउटा साझा जिम्मेवारीको रूपमा यसलाई डिजाइन गरिएको देखिन्छ uh -huh. जस्तो विद्यालय व्यवस्थापन समिति होइन प्रधान हुँदै जिल्ला शिक्षा कार्यालय हुँदै आउने हो अधिकांश हिसाबले हेर्दा के देखिन्छ भने कानुनी अधिकार र जिम्मेवारीहरू चाहिँ धेरै खास गरेर यो शिक्षण प्रशिक्षणका तल दिएको छ तर भइरहेको के भने यहाँले भने कार्यान्वयनमा विविध समस्याहरू छन् यो कार्यान्वयन चाहिँ शिक्षा मन्त्रालय एक्लैले गर्ने होइन यहाँले अघि राजनीतिको प्रसङ्ग उठाउनु भएको राजनीति प्रभाव त्यसको असर हाम्रो चाहिँ शिक्षामा मात्रै होइन समग्र प्रशासन हुन परिरहेको छ यो एउटा जा चाहिँ शिक्षा मन्त्रालयले त अस्ति भर्खरै तपाईँले सुन्नुभयो होला हामीले निर्णय गरेर कुनै पनि शिक्षकहरू यो राजनीति दलको सदस्यता हुन पाइँदैन भनेर हुन त अलरेडी थियो त्यसलाई हामीले तत्व्याख्या गरेर पनि हामीले भनेका छौँ तर त्यसलाई समग्र शिक्षा सबैको चासोको विषय हो भने सबैले त्यसरी नै हेर्नु पर्यो नि सबैले सहयोग नगरिकन कसरी शिक्षा मन्त्रालय एक्लैले शिक्षा सचिव ज्यू अहिले तपाईँहरू जुन किसिमको छ नि पोलिसी बनाउँदै हुनुहुन्छ नि तपाईँलाई थाहा छ फेल हुने विषयहरू होइन यस्तो छ त्यसमा चाहिँ के हो भने यो पाठ्य भित्रैबाट आएको हो होइन बाहिर छैन परीक्षा नियन्त्रण कार्यालयले कुन पृष्ठभामा त्यो छ भन्ने समय तयार गरिसकेका छ मूलभूत कुरा के हो भने परीक्षा थप मर्यादित भयो पाठ्यक्रम बेस प्रश्नपत्रहरू आए र बैसठी जिल्लामा होम सेन्टरहरू हटे पहिला जुन जुन स्कुलको विद्यार्थी त्यही स्कुलमा सेन्टर पर्ने चल्दो रहेछ र प्रश्नपत्रमा सुधार पनि भयो तर अब हामीले समग्रतामा हेर्दा के देख्छौँ भने विद्यालयको सङ्ख्या हामीले बढायौँ विगत नौ वर्ष में हो विद्यालय माध्यमिक सौ पचहत्तरवा बढ़ा मध्यमिक हजार एक सौ अंठानवेवटा बढ़ा तर तू विद्यालय को तुलना में कवरेज को तुलना में क्वालिटी में चाहने कुरा हमी जान नई हो रवालिटी को लाइने लगानी भी पर्याप्त छेन अंतर्ष्ट्रीय मपदंड को आधार हो पाँच हजार छ डलर प्रति विद्या देखि तर हम सामुदायिक विद्यालय कमजोर भाई में अब राम्रोसँग शिक्षकहरूले पढाएनन् त्यसैले गर्दा एकदम त्यो कुरा चाहिँ अब ठिकै प्रतिशत घट्यो हो प्रतिशत घट्यो त्यसैले पढाउने कुरा चाहिँ के भने शिक्षा मन्त्रालयले मात्रै नभइकन सबैको चासोको विषय हुनु पऱ्यो सबैको चासोको विषय सबैले भन्नु पऱ्यो किनभने हाम्रो अनुगमन संयन्त्रले जिल्ला शिक्षा कार्यालयले गएर विद्यालयमा हेर्ने गरी अहिले के भयो त शिक्षाको स्तर बढ्यो उनीहरू फर्स्ट क्लास सरहका भए जान्छ थर्ड क्लासको मलाई अनुगमन गर्न त्यस जो, यो यसलाई पनि हामीले सत्याउनु पर्छ तर सिद्धान्त त के हो भने व्यवस्थापन समितिले हेर्छ प्रधानले जिम्मेवारी लिन्छ भन्ने हो नि त त्यो एक्लैले गर्ने कारण यो एउटा सामूहिक जिम्मेवारीको हिसाबले यसलाई डिजाइन भएको देखिन्छ नियम र नीतिमा दशकै कमजोर परिणाम आयो नि त शिक्षा सचिव सोमलाल सुबेदी ज्यू यो कार्यक्रम तपाईँको दूर दराजका नेपाली जनताले सुनिरहेका छन् होइन प्रत्येक आमा बुवाको छोरा छोरीले जसरी एसएलसीमा परिणाम आउनु पर्थ्यो त्यो नआइसकेपछि छ नि अहिले उनीहरूको मनमा छ नि तपाईँको एउटा यसमा के हो भने जसरी अहिले नतिजामा हामी सबैलाई तिर परेको छ वर्षभरि नै पढाउने बेलामा पढ्यो कि पढेन भनेर पनि हामी सबैले सोच्यौँ होइन भने नीति मात्रै बनाउँदैमा हुने कुराको काम हो नि होइन होइन तर के भने सरकारवालाहरूले पनि उत्तिकै ध्यान दिनुपर्ने अवस्था पनि छ हाम्रो समस पद्धति जुन छ यो पद्धतिमा सुधार गर्नलाई शिक्षा मन्त्रालय एक्लैले होइन यसलाई एक समग्र गभर्नेन्स दण्ड शिक्षा होइन होइन सुन्नुहोस् न हो जिम्मेवारी हो तर के भने अरू कम्पोनेन्टले पनि सहयोग गर्नुपर्ने अवस्था जुन मौलाउँदो दण्ड हिनता छ त्यसलाई चाहिँ नियन्त्रण गर्ने कुराहरू त अरू निकायले पनि हामीलाई सहयोग गरिदिनुपर्ने अवस्था छ त्यस चाहिँ यो कुरा चाहिँ के हो भने समग्र गभर्नेन्स सूचकहरूको परिणति केही जिम्मेवार छ तर मूलभूत रूपमा चाहिँ के भने कक्षामा प्रशिक्षण भयो कि भएन भनेर हेर्ने हो काम त शिक्षा मन्त्रालयको पनि शिक्षा मन्त्रालयको होइन मैले भनेकै छैन तर कुरा चाहिँ के हो भने यस जसरी शिक्षा मन्त्रालयले नीति बनाएर तल अधिकार दिएको छ त्यो अनुसार कार्यान्वयन गर्नको लागि त भन्नुहोस् जिल्ला शिक्षा समितिमा अहिले निर्वाचित मान्छे छैन जिल्ला शिक्षा समिति हो जिल्लाको नीति बनाउने हो कि यो लामो समयदेखि चाहिँ जिल्ला शिक्षा समितिमा निर्वाचित प्रतिनिधि छैन नभइसकेपछि के भयो त भन्दाखेरि जुन हिसाबले पिपुलको भोइस आउनुपर्ने त्यो आउन सकेन <से> नसकेपछि एउटा एक खालको के भयो भनेदेखि त्यो नन फङ्सनल भएको कुरा चाहिँ हो त्यो कुरा लाग्छ तपाईँहरूले जसरी समीक्षा गर्नुपर्छ नि त्यो समीक्षा गर्न तपाईँहरू चुक्नु भएको छ नि होइन समीक्षा त हामी गरिरहेछौँ हामी अब के भन्छौँ भने यसको परिणाम किन यस्तो भयो भनेर एउटा विज्ञ समूहबाट लिएर अध्ययन गरेर छोटो धेरै लामो होइन गरेर आगामी वर्ष कार्यक्रममा के राख्न सकिन्छ तत्काल भन्ने खालको हामी कार्यक्रम तयार गरेर चाहिँ हामी अगाडि बढ्छौँ शिक्षा नीति कमजोर छैन शिक्षा छ नेपालको नीति भन्दा पनि कार्यान्वयन कमजोर भन्छौँ मैले चाहिँ यसमा दोषीको त यसमा अब दोषी जो जो जहाँ जहाँ जान जिम्मेवार छन् सबैले जिम्मेवारी लिनुपर्ने हुन्छ होइन जस्तो चाहिँ अब मूलभूत रूपमा चाहिँ अहिले भन्नुहोस् न अब एक वर्षमा उनासत्तरी सालमा भनौँ न विभिन्न ठाउँमा गरेर छ पटक त बन्द भएको रहेछ बन्द हडताल त्यस कारण चाहिँ एउटा अध्ययन गर्ने वातावरण कति सिर्जना गर्न सकेका छौँ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ भने मूलभूत रूपमा क्वालिटीको कुरा पनि यसो विद्यालयमा गएर नपढाउने शिक्षकहरूलाई कारवाही गर्न सक्नु भएन होइन एकदम जसरी अन्यत्रै यहाँ पनि छ अब प्रतिशत एकदम कम भयो त प्रतिशत कम भयो धेरै विद्यार्थीहरू छ नि अहिले तपाईँको उहाँहरूको मनमा चिसो पस्न थालेको छ अब भविष्यमा छ नि के गर्ने भन्ने किसिमको समीक्षा सुरु भएको छ सोमलालजी हजुर हामीलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन, दिन चाहन्छु धन्यवाद मलाई अवसर दिनुभयो धन्यवाद उहाँ हुन्थ्यो शिक्षा मन्त्रालयका सचिव सोमलाल सुबेदिया आधारित श्रोताहरू अब लाग निजी विद्यालय सञ्चालकहरू चाहिँ के भन्छन् अहिलेको अवस्थामा यो एसएलसीको परिणामले उहाँहरूलाई के आत्मविश्वास बढाएको छ अथवा अहिलेको स्थितिमा साँच्चीकै निजी विद्यालय र सरकारी विद्यालयको बिचको कुरा गर्दाखेरि दूरी एकदम बढिरहेको छ एसएलसीमा पनि उत्तृडहरूको सङ्ख्या कम हुन थालेको छ यसको कारण र आधारको बारेमा आज हामी बाढी बहसमा एउटा विशेष वार्ता गर्दैछौँ हाम्रो बिचमा यतिखेर हुनुहुन्छ इसानका अध्यक्ष उमेश श्रेष्ठ उमेशलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु साँच्चीको एसएलसीको परिणाम हेर्दाखेरि तपाईँको मन हुँदैन पक्क रुंच हेन यह प्रत्येक वर्ष घटना दुई हजार पैंसठ साल में हेन अड़सठी दशमलव चार सात पर्सेंट थी यो पांच वर्ष के दौरान में एक चालीस में घटे हेन त्येक्यो म पक्कै भनौँ नपढाएर हो क्लासरुम टिचिङ पनि भएन राजनीतिकरण धेरै भयो यो रिजल्ट घटेको प्राइभेट भन्दा सबै सरकारी विद्यालयको रिजल्टहरू घटेको छ म दावासाथ भन्छु कि अहिले आउने डिस्टिङसनको एट्टी पर्सेन्ट चाहिँ प्राइभेटले ल्याएको छ फर्स्ट डिभिजन चाहिँ नाइन्टी पर्सेन्ट प्राइभेटले छ हेर्नुहोस् अहिले रिजल्ट भन्नुहुन्छ भने प्राइभेटको एट्टी पर्सेन्ट छ हेर्नुहोस् यो धेरै चाहिँ सरकारी स्कुलको रिजल्टहरू खस्केको छ जसमा तपाईँले भनिहाल्नुभयो म्याथमेटिक्स साइन्सको रिजल्ट एकदम टिचर पनि छैनन् गाउँघरमा पढाइ पनि हुँदैनन् धेरै टिचरहरू राजनीतिमा लागे स्पष्ट ठाडो शब्दमा भन्दा यो पठन पाठनै नभएर चाहिँ रिजल्ट घटायो हेर्नुहोस् मोनिटरिङ सुपरभिजन छैन यसले गर्दाखेरि चाहिँ सरकारी विद्यालयको त असाध्य रिजल्ट गऱ्यो यति कस्ट हाई भइसक्यो सरकारले सत्र पैसा खर्च गर्छ स्कुल सञ्चालक छ नि विद्यार्थी कि दोषी को त उसमा सबै होइन सबभन्दा ठुलो कुरो शिक्षक नम्बर वान म के भन्छु भने पठन पाठन हुनु पर्यो सरकारले शिक्षक दिनु पर्यो स्कुल स्वीकृति दिनु भएन भट्टा भट राजनीतिक प्रेसरको आधारमा मास्टर छैन भौतिक पूर्वाधार छैन पुरा चाहिँ हाई स्कुल भने स्वीकृति दिने हेर्नुहोस् बिजोग छ गाउँघर कन्दराका सरकारी अवस्था एकदम टिचरै नभएर पनि धेरै बिजोग छ हेर्नुहोस् त्यहाँ के छैन भौतिक पूर्वाधार छैन पढाइ हुँदैनन् हेर्नुहोस् सबै टिचरहरू राजनीतिमा लाग्छन् यसले गर्दाखेरि चाहिँ शिक्षाको गुणस्तर चाहिँ खस्किएको खस्केको हेर्नुहोस् हजुर जसरी विद्यार्थीहरू फेल भयो नि यसले त उनीहरूलाई दुर्गाी रूपमा असर पार्ने भयो निज्ञानकै रूपमा तपाईँ हेर्नुभयो भने एउटा चिन्तित हुने अवस्था आएन भने पक्कै हो हेर्नुहोस् यो त एकदमै अरू अरू हामी 41.57 फोर्टी वान पोइन्ट फाइभ भनेको त यो मुलुकै फेल हो हेर्नुहोस् यो विद्यार्थीको युवा भनोस् यो को सोच कस्तो हुन्छ जसले गर्दाखेरि फेल भनेको चाहिँ अहिले वास्तविक भन्यो भने शिक्षा मन्त्रालय फेल हो हेर्नुहोस् जिल्ला शिक्षा कार्यालय फेल हो विद्यालय फेल हो टिचर फेल हो विद्यार्थी पनि फेल हो हेर्नुहोस् ए, ए एकै पक्षलाई दोष दिनु हुँदैन र विद्यालयमा म्यानेजमेन्ट पनि फेल हो हेर्नुहोस् असाध्यै चरम राजनीतिक यो यो अवस्था छ हेर्नुहोस् एउटा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनको लागि चाहिँ यति ठुलो प्रेसर छ कुन राजनीतिक पार्टीको हुने भन्दाखेरि हुँदा हुँदा गएर राजनीतिक पार्टी त छुट्टेको कुरा गरौँ अब हुँदा हुँदाखेरि पनि फेल भएको भयो हेर्नुहोस् यसले चाहिँ दुर्गामी भयङ्कर ठुलो असर पार्छ नेपालको शिक्षा नीतिमा अब छ नि समीक्षा गर्ने बेला भयो उसमा असफल भयो नेपालको अहिलेको शिक्षा नीति पक्कै भयो हेर्नुहोस् यसमा एकदम सबै पक्ष सबै राजनीतिक दलको पक्षहरूदेखि लिएर शिक्षाविदहरू सबै सञ्चालकहरू बसेर चाहिँ यसलाई सोचेन भने अझै यसको को आली आली को गर्दे गर्दे को को तर पनि उमेशले छ नि अब बैठक बोलाउनु मुलुकका सबै शीर्ष नेता एकैठाउँ नेपालको शिक्षा नीतिमा यदि समीक्षा हुन सकेन भने एसएलसी को परिणाम छ नि यो भन्दा झन खस्केर जानेछ र तपाईँको नेपालमा छ नि फलामे ढोका भनेर लिने एसएलसी को परिणामले सबैलाई पीडा दिने दुःख दिनेछ अनि प्रत्येक गाउँमा पढ्ने छ नि प्रत्येक तपाईँको कुना काप्चामा बसेर छ नि एसएलसी दिने विद्यार्थीहरूको मनोबल खस्कनेछ ठिक कुरो भन्नु तपाईँले हामी गम्भीर छौँ चिन्तित छ यसको रिजल्टमा पनि प्राइभेट सेक्टरको रिजल्ट चाहिँ अस्सी पर्सेन्ट रिजल्ट छ म दावा सर भन्छु हेर्नुहोस् मिनिमम अहिले डिस्टिङसन आउने अघि नै भनिसकेँ मैले एट्टी नाइन्टी एट पर्सेन्ट तर तपाईँहरूले त दावा गर्नुहुन्थ्यो नि त हन्ड्रेड पर्सेन्ट आउँछ हाम्रो पनि तपाईँहरू पनि त पछि पढ्नु भएछ नि त होइन यसबाट समग्र देशभरि हेर्नु पऱ्यो हेर्नुहोस् किन मेजोरिटी प्राइभेट स्कुलको रिजल्ट असाध्यै राम्रो छ म फसलको अलिक कम कमी कमजोरी हुनसक्छ त्यहाँ पनि टिचरको प्रब्लमले गर्दाखेरि मेजोरिटी काठमाडौँको भन्नुहोस् निजी क्षेत्रमा पनि राजनीतिको प्रभाव पऱ्यो यसमा पनि पक्कै अलिअलि त परिहाल्छ तर मेजोरिटी यो प्राइभेट स्कुलको रिजल्ट असाध्यै राम्रो छ हेर्नुहोस् सरकारले एक पैसा खर्च गरेको छैन लगानी गर्ने अभिभावक हो हेर्नुहोस् टिचरलाई एक पैसा सरकारले दिएको छैन जेनेरेट गरेर दुःख सुख साथ चाहिँ दावासाथ भन्यो भने हेर्नुहोस् अहिले डिस्टिङसन ल्याएको टपस भन्नुहोस् जति पनि डिस्टिङसनहरू छ त्योभन्दा टप ल्याउने चाहिँ सबै प्राइभेट स्कुल हो तर जुन दृष्टिले प्राइभेट स्कुललाई हेरिन्छ नीति निर्माण गर्ने व्यक्तिदेखि लिएर अरू थप मिडियाका साथीहरूदेखि लिएर जनमानसले यो गर्नु भएन क्या सबभन्दा ठुलो आउटपुट हेर्नु पऱ्यो रिजल्ट हेर्नु पऱ्यो आज एक दिन चाहिँ है प्राइभेटले बाबा राम्रो गर्यो भन्ने छ तर समग्र और... तपाईँहरूले पनि सरकारी हजुर स्तर बढाउनको लागि केही गर्नु भएन नि त्यो त गरेर हेर्नुहोस् नीति बनाइदियो भने अहिलेको निर्देशिकामा आएको छ होइन पार्टनरसिपका नयाँ नयाँ मोडलहरू बनाउँ स्कुलहरू ट्रेनिङ गरौँ अझै हामीलाई भाउचर दिनोस गरिबको जनताको छोराछोरीले हामी सितै पढाउँला छात्रवृत्ति हामीले दिएको छौँ हेर्नुहोस् अहिले प्लस टू अब एसएलसी पास हो आठ नौ हजार छात्रवृत्ति चाहिँ हामी दसौँ हजार छात्रवृत्ति चाहिँ हामी दिन्छौँ तर त्यो कुरो चाहिँ फ्लासब्याक हुँदैन हेर्नुहोस् हजुर हामीलाई समय दिनु यहाँलाई धेरै धेरै दे धन्यवाद दिन चाहन्छु हस् धन्यवाद दिदी यहाँलाई पनि उहाँ हुनुहुन्थ्यो इसानका अध्यक्ष उमेर श्रेष्ठ आदरणीय श्रोताहरू अब एसएलसीको परिणामले साँच्चीकै मुलुकमा विद्यार्थीहरूमा अथवा उहाँहरूको मनोविज्ञानमा के, मनो के प्रभाव पार्ला त किन यसएलसीको परिणाम झन खस्किँदै गयो कमजोर हुँदै गयो यसको आदर र कारणको बारेमा साँच्चीकै शिक्षकहरूको कत्तिको दोषी छ अथवा शिक्षकहरूको भूमिका कत्तिको महत्त्वपूर्ण हुन्छ यसबारेमा बा म केही समयको विश्रामपछि पुनः आउनेछु तपाईँहरू कहीँ नजानु होला वाणी बस सुनिरहनु होला त्यो खिच्ने काम त सिटियो अब मिक्सिङ गर्न भाइलाई पठाएको कतिखेर आउने हो खोइ ए त आइपुगेस् आइज अनि काम सिट दियो आउन त आएँ दाई तर लिन चाहिँ दुई महिनापछि बोलाएको छ फोटो है हामी कहाँ 24 घंटा सेवा उपलब्ध सम्पर्क ब्लु हराइजर भिडियो मिक्सिङ सेन्टर रत्नगर एक सौराह चोक चितोवन फोन शून्य छपन्न पाँच बैसठी सात सय त्रिपन्न मोबाइल विश्वास तिमलसिना अन्ठानब्बे चार एकाउन्न सत्र शून्य असी हामी बोलाउँछौँ एक पटक अर्को पटक तपाईँ आफै आउनुहुनेछ हामी कहाँ कार पनि भाडामा पाइन्छ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 साँच्चै कि एसएलसीको परिणाम किन कमजोर भयो यसको कारण र आधारको बारेमा आज हामीले खोतलिरहेका छौँ समीक्षा गरिरहेका छौँ प्रत्येक गाउँमा अथवा दूर दराजमा बसेर पढ्ने बुवा आमाका छोराछोरीहरू आज किन निराश हुन थालेका छन् एसएलसीको परिणाम कमजोर आउनेमा दोषी को हो त यतिखेर हाम्रो बिचमा हुनुहुन्छ माधव गमाली नेपाल शिक्षक सङ्घका पूर्वाध्यक्ष र सार्क शिक्षक सङ्घको अध्यक्ष पनि हुन्छ माधवजी सबैभन्दा ऋषिजीलाई एउटा निवेदन गरौं मेरो नाम मोहन गेवाली हो एकदमै तपाईँले यसपालि एस एसएलसी को परिणामको बारेमा जुन चिन्ता व्यक्त गर्नु भएको छ मलाई के लाग्छ भने वर्ष दिनमा पढाइ हुनुपर्ने दिन दुई सय बिस दिन हो गएको वर्ष सय दिन भन्दा बढी एक सय दिन भन्दा बढी पढाइ भएको छैन तर पनि मोहनजी अहिलेको स्थितिमा तपाईँहरूले छ नि गाउँमा गएर नपढाएको कारणले गर्दाखेरि यो परिणाम आयो होइन ऋषिजी सुन्नु न सम्पूर्ण राजनीतिक दलहरू सत फेल भएको बेला तृत्वको सरकार स्वतन्त्र विद्यार्थीहरूको चुनाव गराउन नसकेर जिम्मेवारी जम्मा जम्मी पढ्ने दिनमा आधा मात्रै पढ्दा पनि हाम्रा विद्यार्थीहरू एकचालिस प्रतिशत समथिङ पास भएछन् म ती विद्यार्थीहरूलाई बधाई दिन्छु तपाईहरूले छ नि गाउँमा गएर राजनीति गर्नुभयो पार्टीको झन्डा बोक्नुभयो बो, मोहनजी त्यसैले गर्दाखेरि विद्यार्थीहरूको फेल हुने संख्या गरेकै छैनौँ किन नगर्ने तपाईँहरूले पार्टीको नीति लिएर विद्यालयमा जानुहुन्छ होइन मोहनजी ऋषिजी तपाईँलाई पनि पढ्दाखेरि कक्षा कोठाभित्र जस्तो म काङ्ग्रेस समर्थक शिक्षक हो मैले एमाओवादीको विद्यार्थीलाई दुब्लो ए पढाउने एमालेकोलाई आधा ए पढाउने काङ्ग्रेसलाई सग्लो ए पढाउने त गर्दिनँ नि हामी कक्षा कोठाभित्र कहिल्यै राजनीति गर्दैनौँ कार्यस्थलमा राजनीति नगर्ने हामी शिक्षक बरु कसरी पत्रकारहरूले राजनीति गरेको शिक्षकहरूले शिक्षिकाहरूले राजनीति गरेको कारणले गर्दाखेरि यस पटकको एसएलसीको को, को, को परिणाम पर कमजोर आयो र एसएलसी झन झन खस्किँदै गयो र तपाईँलाई थाहा छ सिकाइ नै कमजोर भयो अथवा तपाईँले जसरी पढाउनु पर्थ्यो पढाउनु सक्नु भएन मोहनजी त्यो किमार्थ होइन म तपाईँसँग एउटा कुरा भन्छु हामीले रिपोर्टर्स क्लबमा आएर भाषण गरे होला रत्न पार्कमा भाषण गरेँ होला तर कक्षा कोठाभित्र गएर विद्यार्थीलाई पढाउने बेलामा हामीले कुनै पनि आग्रह पूर्वाग्रह नराखिकन पढाउने गर्छौँ तर पनि तपाईहरूले छ नि त्यहाँ तपाईँहरू मोहनजी याद गर्नु तपाईँ कति समय स्कुल जानु भएको छ विद्यार्थीलाई पढाउनुको लागि होइन म अहिले स्कुल नगएको बाह्र वर्ष भयो होला अनि सुन्नुहोस् मेरो ठाउँमा एकदम यो शिक्षक साथी स्थायी शिक्षक साथी हुनुहुन्छ म नेपाल सरकारको तलब पनि खान्न नेपाल सरकारको कुनै सुविधा पनि लिन्न नेपाल सरकारले प्रदान गरेको बेतलबी काज अन्तर्गत रहेर म शिक्षकहरूको पेसागत हकितको लागि संलग्न छु मोहन गेवाली स्कुल गएन भन्दैमा आम शिक्षकहरू गएनन् र पढाउँदैनन् धेरै आएका छैनन् एउटा मोहन गेवाली त एउटा तपाईँ पात्र मात्र हो यो तपाईँलाई थाहा छ धेरै शिक्षकहरू शिक्षिकाहरू छन् भन्छु के आन्दोलन गर्दाखेरि एक दिन बन्द गर्दाखेरि तपाईँहरू आक्रोशित भएर हामी माथि पोखिनुहुन्छ अखण्ड सुदूरपश्चिमको नाममा पैतालिस दिन विद्यालय बन्द भयो बाहुन क्षेत्री समाजहरूका नाममा विद्यालयहरू बन्द भए लिम्बुवान खुम्बुवानका नाममा विद्यालयहरू बन्द भए विद्यार्थीहरूले पुरा पढ्न पाउने समय पढ्न पाएनन् त्यस कारण अहिले आएको एसएलसीको रिजल्ट प्रति म अत्यन्त सन्तुष्ट छु आधा पढेर पनि विद्यार्थीहरूले यो रिजल्ट प्राप्त गरे सबै असन्तुष्ट छन् मोहन गेवालीजी मैले भनिहालेँ मैले तपाईँलाई भने कुनै पनि भरियाले आधा पेट खाएर पनि आधा भारी बोक्न सक्छ भने त्यसलाई सम्मान गर्नुपर्छ हाम्रो विद्यार्थीहरूले आधा दिन पढेर पढ्ने समयभन्दा आधा दिन पढेर तपाईँले रेडियोबाट पटक पटक भन्नुहुन्छ मङ्सिरमा पाठ्य पुस्तक पुग्यो भन्नुहुन्छ पाठ्य पुस्तक दिन नसक्ने सबै विद्यालयहरू राम्रोसँग सञ्चालन गर्न नसक्ने शिक्षकहरूलाई अपमानित र लान्छित गर्ने अनि रिजल्ट राम्रो आएन भनेर खालि शिक्षकहरूलाई मात्रै दोषारोपण गर्ने यो राज्य पद्धति र तपाईँहरूले पनि समीक्षा गर्नुहोस् मोहनजी तर पनि अहिलेको स्थितिमा छ नि शिक्षा योजनामा नै खोट छ त एकदमै एकदमै हाम्रो विद्यालय सञ्चालन गर्ने प्रविधि हाम्रो शिक्षा नीति सम्पूर्ण रूपमा दोषारोप छ त्यस कारणले गर्दाखेरि तपाईँले डोकामा पानी दुहाउनुभयो भने डोकामा दुध दुहनु हो भने कहिल्यै पनि डोकामा दुध रहन्न त्यही स्थितिमा हाम्रा विद्यार्थीहरू छन् हामी शिक्षकहरू छौँ हाम्रो शिक्षा नीति छ थ्याङ्क यू सो so मच मोहनजी हामीलाई समय दिनुमा धेरै धेरै धन्यवाद दिन चाहन्छु हस् थ्याङ्क यू मोहन गेवाली नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष र सार्क शिक्षक सङ्घका अध्यक्ष हुनुहुन्थ्यो आधारित स्वतन्त्रमा एउटा सहमतिको कुरा मैले विगतमा धेरै पटक गरेँ तर आज मैले शिक्षा नीतिको बारेमा समीक्षा गरेँ एसएलसीमा किन दशक्कै कमजोर नतिजा आयो यो नतिजा हुनुको कारण के हो आदर के हो र आगामी दिनमा हामीले कस्तो शिक्षा नीति बनाउने अथवा विद्यार्थीहरूको उत्तीर्ण सङ्ख्या बढाउनको लागि कसले कहाँ बसेर के गर्ने समीक्षा को विषय भाव शिक्षा में सब भाई बड़ी राजनीति हो राजनीति सदा को शीर्ष नेता नीति निर्माता शिक्षा विज्ञर शिक्षा मंत्रालय र निजी क्षेत्र का स्कूल संचालक अब बसर समीक्षा करने बेला भैस स्कूल को, को स्थिति क्या कमजोर होना सरकारी स्कूल में एस एल सी कमजोर हुन थाल्यो यसको समीक्षा आजबाट सुरु गरौँ त्यसैले अब हामी लागौँ शिक्षा नीतिको समीक्षातिर त्यसैले सबैले मनन गर्नै पर्छ नेपालको शिक्षा नीतिमा खोट छ अब यसलाई सच्याउनै पर्छ आजको कार्यक्रमबाट प्राविधिक बिन्द नन्दु गेलाङलाई धेरै धेरै धन्यवाद दिँदै म ऋषि धमाला पनि बिदा हुन चाहन्छु रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा